धारा सोह्र शोषण हिंसा र दुर्व्यवहारबाट स्वतन्त्रता एक अपाङ्गता भएका व्यक्तिहरूलाई घरभित्र र बाहिर दुवै ठाउँमा लैङ्गिक पक्षहरूमा आधारित लगायत सबै प्रकारका शोषण हिंसा तथा दुर्व्यवहारबाट संरक्षण गर्न पक्ष राष्ट्रहरूले सम्पूर्ण उपयुक्त व्यवस्थापकीय प्रशासनिक सामाजिक शैक्षिक तथा अन्य उपायहरू अवलम्बन गर्नेछन् दुई पक्ष राष्ट्रहरूले शोषण हिंसा र दुर्व्यवहारका घटनाहरू कसरी रोक्ने पहिचान गर्ने र सोको प्रतिवेदनको सूचना र शिक्षाको व्यवस्था लगायत अन्य कुराको अतिरिक्त अपाङ्गता भएका व्यक्ति तिनीहरूको परिवार र परिचारकका लागि उपयुक्त लिङ्ग र उमेर संवेदनशील सहयोग सुनिश्चित गरेर सबै प्रकारका शोषण हिंसा र दुर्व्यवहार रोक्न समेत सबै उपयुक्त उपायहरू अवलम्बन गर्नेछन् पक्ष राष्ट्रहरूले संरक्षण सेवाहरू उमेर लिङ्ग र अपाङ्गता प्रति संवेदनशील भएको सुनिश्चित गर्नेछन् तथा दुर्व्यवहारका घटना रोक्नका लागि पक्ष राष्ट्रहरूले अपाङ्गता भएका व्यक्तिहरूको सेवाका लागि तयार गरिएको सम्पूर्ण सुविधा तथा कार्यक्रमहरू स्वतन्त्र निकायहरूबाट प्रभावकारी ढङ्गमा अनुगमन गरिएको सुनिश्चित गर्नेछन् चार कुनै पनि प्रकारको शोषण हिंसा वा दुर्व्यवहारको शिकार भएका अपाङ्गता भएका व्यक्तिहरूको शारीरिक मानसिक र मनोवैज्ञानिक पुनर्प्राप्ति पुनस्थापना तथा सामाजिक पुन एकीकरणको प्रवर्धन गर्न पक्ष राष्ट्रहरूले संरक्षण सेवाहरूको व्यवस्था लगायत अन्य सम्पूर्ण आवश्यक उपायहरू अवलम्बन गर्नेछन् स्वास्थ्य कल्याण आत्मसम्मान स्वाभिमान र स्वत्तता अभिवृद्धि गर्ने तथा लिङ्ग र उमेरको उचित आवश्यकताहरूलाई ध्यान दिने वातावरणमा यस्तो पुनर्प्राप्ति र पुनर् सञ्चालन हुनेछ पाँच अपाङ्गता भएका व्यक्तिहरू विरुद्ध हुने शोषण हिंसा र दुर्व्यवहारका घटनाहरूको पहिचान अनुसन्धान तथा उपयुक्त भएकोमा अभियोजन गरिएको सुनिश्चित गर्न पक्ष राष्ट्रहरूले महिला र बालबालिका केन्द्रित कानुन तथा नीतिहरू लगायत अन्य प्रभावकारी कानुन तथा नीति निर्माण गर्नेछन्